शांता सुंदर देश को शांता सुंदर मेरे देश लज कलाओ शान्त सुन्दर मेरो देशलाई आज किन जलायो जातीय दङ्ग चलाए देशको इज्जत किन ढलायो भाई भाइमा लडाई तिमीले आफ्नो स्वार्थको लागि भाइ भाइ लडायौ तिमीले आफ्नो स्वार्थको लागि घुम्ने कुर्चीमा बसी फेरि जङ्गली शासन किन चलायो जातीय दङ्ग चलाए देशको इज्जत किन ढलायो जसले देशको लागि आफ्नो उपलि चढाएर गए जसले देश को लगी आप बलि चढ़ाए गए आज आए तिमें तिन्हें शहीद को आत्मा गलायो। जातीय दंग चलाई देश को इज्जत कलायो तिम्रा खबर पूरा करना सोझा जनता लड़ाओ तिम्रा शोक पूरा करना सोझा जनता लड़ाओ के पुगेन अजय तिमी जातीय हिंसा को आगो बलायो जातीय दंग चलाई देश को इज्जत कलायो शांत सुंदर मेरे देश आज कलाय शांत सुंदर मेरे देश बुधका इतिहास को माया को लाग नेपाली इतिहास को माया प्रकृति को लग यही सुंदर देश यही सुंदर संसार में आज तब मैं आपने देश लागू यही सुंदर देश नेपाल पाया तर यही सुंदर देश आज त्यही नर्कतुल्य बनाउँदैछन् आज हामीले तपाईँ र म आफै लडिराखेका छौँ यो देशको लागि तपाईँ र मैले आफ्नो देशको इज्जत फालिराखेका छौँ के आफ्नो देशको लागि तपाईँ र मैले आज एउटा औँलो ठड्याउन सक्दैनौँ र के तपाईँ र मैले आफ्नो देशको निम्ति केही गर्न सक्दैनौँ र आज तपाईँले खोजिराखेको त्यो अधिकार तपाईँले खोजिराख्नु भएको त्यो अधिकारको लागि तपाईँ लडिराख्नु भएको छ तपाईँ आफ्नै लागि लडिराख्नु भएको छ देशको लागि लडिराख्नु भएको छैन त्यसैले आज तपाईँ एकपटक आफ्नो देशको लागि लडेर हेर्नुहोस् कि आफ्नो देशले तपाईँलाई के देश दियो होइन कि तपाईँले आफ्नो देशको लागि के दियो त्यो आफूले सोच्नुपर्ने बाध्यता तपाईँ र ममा छ आज तपाईँ र मैले त्यो सुन्दर देशलाई नर्कतुल्ल बनाइराखेका छौँ शान्त सुन्दर मेरो देशलाई आज किन जलायो शांता सुंदर मेरे देश किन कलाओ जातीय दंग चलाई देश को किन कलायो भाई भाई लड़ाओ तिमले आप स्वार्थ को भाई भाई लड़ाओ तिमले आप स्वाथ को लगी घूमने बसे फेरी जंगली शासन कलाय जाय दंग चलाई देश को इज्जत कलायो शांता सुंदर मेरे देश लज कलाओ शांता सुंदर मेरे देश लज कला नमस्कार अनि साहित्यकाभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको बसाइँको पर्खाइमा रहनुभएका तपाईँ सबै सबैलाई स्वागत गर्न चाहन्छु आज पनि दर्पण पारेका अननीय मित्र रिजन केसीसँगै म छु तपाईँकै मित्र दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँचमै घर सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट पनि विश्वभरि एकै साथ सुनेर साथ दिइराख्नु भएको छ आज तपाईँ र म बोल्नुपर्छ तपाईँ र मेरो त्यो भावनाबाटै यो देशलाई अगाडि बढाउनुपर्छ ती भावनाहरू हामी भावन समेट्छौँ कार्यक्रम मेरो रचनाको बसाइमा रहेर तपाईँकै गीत तपाईँकै कथा कविता हाइकु गजलमुक्त गीतहरू फुर्छन् यो बसाइँमा रहेर हामी शान्त सुन्दर देशमा रहेर हामी ती सिर्जनाका कुरा गर्छौँ ती सिर्जनाको कुराहरूबाट हामी एकैछिन बहकन्छौँ र त्यही बहकी रहेनै ती शब्दहरूबाट हामी शब्दहरूको पिरामिडमा उभिएर हामी देशका कुरा गर्छौँ जातित्वका कुरा गर्छौँ विशेष गरी हामी भावनाको कुराहरू गर्छौँ कार्यक्रम मेरो रचनाको यो बसाइमा रहेर आज पनि तपाईँका रचनाहरू मेरा पोल्टाभरि छन् कार्यक्रम मेरो रचनालाई तपाईले विभिन्न ब्लग स्पोर्टहरूमा विभिन्न वेबसाइटहरूमा सुनेर साथ दिन सक्नुहुनेछ चिसापानी नेपाल डट ब्लग स्पोट डट पनि तपाईँले कार्यक्रम मेरो रचनालाई जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ कार्यक्रम मेरो रचनाको बसाइँलाई आज पनि तपाईँकै रचनाहरूको साथमा हामी उपस्थित भएका छौँ सुरुवातमा मैले एउटा रचनालाई जोडिएको थिएँ दैलो उघारेको थिएँ रचनाबाट गजल थियो कृष्ण घाइल आँसुजीको उहाँको गजलबाट मैले आजको दैलो उघारेको थिएँ धेरै धेरै धन्यवाद दिन चाहन्छु कृष्ण घाइल आँसुप्रति त्यसै गरी अर्को रचनालाई पनि अब म क्रमशः जोड्दै अगाडि जानेछु जितको आशा के गर्नु बढी हार भएपछि जीतको आशा के गर्नु बढी हार भएपछि आफ्नै युवाभागी निधार भएपछि जितको आशा के गर्नु बढी हार भएपछि आफ्नै युवा निधार भएपछि न्याय कहाँ पाउँछन् र गरिब जनताहरूले न्याय कहाँ पाउँछन् र गरिब जनताहरूले कानुनको नै किनबेच हुने बजार भएपछि आफ्नै युवा भागी निधार भएपछि यहाँ हतियारा र अपराधी खुले आम हिँड्छन् यहाँ हतियार र अपराधी खुले आम हिँड्छन् कसले के गर्ने बचाउने सरकार भएपछि आफ्नै यो अभागी निधार भएपछि कसले कति लुट्यो भन्ने थाहा पाए जनताले कसले कति लुट्यो भन्ने थाहा पाए जनताले हिजो हिँड्ने आजकारमा सवार भएपछि आफ्नै यो अभागी निधार भएपछि यो माया प्रेम नै सबै नाटक जस्तो लाग्छ यो माया प्रेम नै सबै नाटक जस्तो लाग्छ यो रिदैमा सजिए कि त्यो गत हार भएपछि जितको के आशा गर्नु बड़ी हार भएपछि आफ्नै युवा भागी निधार भएपछि आफ्नै युवा भागी निधार भएपछि नारे नै घिमिरेजीको यो रचनालाई मैले भाषण गरेँ तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा अर्जुन दृष्टि पौडेलजीले पोखरादेखि पठाउनु भएको गजल छ उहाँको गजललाई पनि अगाडि जोड्न चाहन्छु त्यो घाम सतहमा त्यो घाम सतहमा दौडिने प्रयास गरिरहेछ त्यो घाम सतहमा दौडने प्रयास गरिरहेछ अनि यो दुनियामा मुठीमा आँट्ने अभ्यास गरिरहेछ उसले भोलिको लागि आज हार स्वीकार गरेपछि उसले भोलिको लागि आज हार स्वीकार गरेपछि गरिरहेछ उसैबाट यो यु, युगले आशा गरिरहेछ त्यो घाम सतहमा दौडिने प्रयास गरिरहेछ वर्षौँ अघि मेरो आँसु नबुझ्नेले आज फेरि वर्षौँ अघि मेरो आँसु नबुझ्नेले आज फेरि मेरो निवासमा आई प्रेमको तलास गरिरहेछ त्यो घाम सतहमा दौडने प्रयास गरिरहेछ यहाँ मान्छेबाटै मान्छेको चरित्र हत्या भएपछि यहाँ मान्छेबाटै मान्छेको चरित्र हत्या भएपछि स्वयं अर्जुनले पनि पत्थरमा विश्वास गरिरहेछ त्यो घाम सतहमा दौडिने प्रयास गरिरहेछ अनि दुनियाँमा मुठीमा आँट्ने प्रयास गरिरहेछ अनि यो दुनियाँ मुठीमा आँट्ने अभ्यास गरिरहेछ अर्जुन दृष्टि पौडेल पोखरादेखि उहाँले यो रचनालाई पठाउनु भएको थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु अन्जान श्रेष्ठ अभागी कान्छी बजार स्याङ्जादेखि उहाँले यो रचनालाई पठाउनु भएको छ मुक्तक छ उहाँको उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु मैले आँसु जीवन भेटाए मैले दुःखी जीवन रोएर बिताए मैले आँसु जीवन भेटाए मैले दुखी जीवन रोएर नै बिताए मैले सङ्घर्ष गर्दै गर्दै कहिल्यै थाकिन सङ्घर्ष गर्दा गर्दै कहिल्यै थाकिन अतीतका पाना सबै मेटाए र मैले आँसुमा नै जीवन भेटाएँ र मैले जीवन रोएर बिताएँ मैले आँसुमा नै जीवन भेटाएँ मैले दुःखी जीवन रोएर बिताएँ मैले अन्जान श्रेष्ठ बाघे कान्छी बजार स्याङ्ज यो सुन्दरचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आँसुमा नै जीवन भेटाएका कुराहरू दुःखी जीवन बिताएका कुराहरू रोएर बिताएका कुराहरू सङ्घर्ष गर्दा गर्दै आफू थाकेका कुराहरू हुँदै थियो रचनामा प्रिय मित्र योग बसाई में रहकर अर्क सांगीतिक आवाज मगने तिम्रो खुशी आरे। सुने तिम्रो खुशी मईना तिम्लै दुख दीना किसा मई निमला दुख दीना सुने तिम्र खुशी देते दे थियो किसाई दे लेना तिमला दुख दीना त्यसैले म आइनँ तिमीलाई धोका दिइन भन्ने गर्थ्यौ तिमी बिना म त हुन्छु आधा हो भन्ने घर तिमी बिना म त हुन्छु आधा साथ दिन्छु भन्दा फेरि सुबंद फिर बड़ो देखे तिम्रो माया फेरी ये मई निमला दुख देना तेईन तिमला दुख देना त्यसैले म आएन तिमलाई दुःख दिन वास्तवमै पनि आफूले मन पराएको मान्छे आफूले दिलमा सजाएको मान्छे अरू खै त्यो डोलीमा चढेर जाँदा यस्तो खालको आवाज तपाईँ र मलाई हुनसक्छ र आफूले त्यो मन पराएको मान्छे आफूले विश्वास गरेको मान्छेले घात गरिराख्दा आफूले सधैँभरि माया गरेको मान्छेलाई दु ख दिन हामीले चाहिराखेको पनि हुँदैन त्यसैले पनि होला नरेन्द्र प्यासीले गाउँदै हुनुहुन्थ्यो त्यसैले म आएन तिमीलाई दु दिन प्रिय मित्र तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट पनि विश्वभरि केही साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको बसाइमा हामी रहिराखेका छौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्षको तेस्रो वार्षिकको अवसरमा यही मिति दुई हजार सत्तरी एघार बुधबार दिउँसो दुई बजे रेडियो अर्पणको परिसरमा एउटा साहित्यिक विविध कार्यक्रम हुन गइराखेको छ तपाईँलाई यही कार्यक्रम मार्फत म तपाईँले निमन्त्रणा दिन चाहन्छु निमन्त्रणा गर्न चाहन्छु तपाईँ आउन सक्नुहुनेछ तपाईँको गरिमय उपस्थितिको म महसुस हुनेछ त्यतिखेर रेडियो अर्पणको कार्यालयमा तपाईँ आउन सक्नुहुनेछ र कार्यक्रम रेडियो अर्पण र गजल मन सहकार्यमा हुनेछ तपाईँलाई मेरो तर्फबाट रेडियो अर्पण एक सय चार मेकर्सको तर्फबाट तपाईँलाई स्वागत गर्न चाहन्छु तपाई आउन सक्नुहुनेछ तपाईँको गरिमय उपस्थितिको लागि म अनुरोध गर्न चाहन्छु यो समयमा विभिन्न साहित्यिक स्रष्टहरू आउनुहुनेछ र तपाईँ पनि आउनुहोला तपाईँ पाल्नुहोला म भन्न चाहन्छु तपाईँलाई आग्रह गर्न चाहेँ त्यसै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु यो गजल छ मेरो हातमा प्रेम कौशलजीको पैसा फल्ने बोट छ कि या गर्ने भ्रष्टाचार पैसा फल्ने बोट छ कि या त भ्रष्टाचार रात रातमै महल देख्छु के गर्यो चमत्कार खाली खुट्टा हिँड्ने मान्छे पज्यो देख्छु आज खाली खुट्टा हिँड्ने मान्छे पज्यो देख्छु आज जनताको प्यारो तिमी किता पऱ्यो उपहार रात रातमै महल देख्छु के गर्यो चमत्कार डाडु पन्यो हातली आफै नाने सर्वे शर्वा डाडु पन्यो हातली आफै बने सर्वस्वा लुट्दा राष्ट्र यी पापीले चुप्प छ यहाँ अख्तियार रात रातमै महल देख्छु के गर्यो चमत्कार विकासका खम्बाहरू पठाए र विकासका खम्बाहरू पठाएर खाडीतिर योजना चाहिँ राम्रै छ घटाऊ बेरोजगार रातारातमै महल देख्छु के गर्यो चमत्कार रातारातमै धनी हुनु तिमी जस्तै बन्नुपर्छ रातारातमै धनी हुन तिमी जस्तै बन्नुपर्छ भनिदेऊ शत्रु छ कि गर्नु पर्यो सुरचार पैसा फल्ने बोर्ड छ कि या त गर्यो भ्रष्टाचार रातारातमै महल देख्छु के गर्यो चमत्कार पैसा फल्ने बोर्ड छ कि या त गर्यो भ्रष्टाचार अनि केही सुन्दर रचना यो सुन्दर रचनाको लागि प्रेम कौशलजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा देवराज भन्ताजीको रचना छ श्रोमले तिन गोर्खादेखि उहाँले यो रचनालाई पठाउनु भएको हो मन भुलाउन सर पिएको रात अग... गल्ती भयो रात घुलाउन सर रात गल्ती भयो आफ्नै अस्मिता सार उसलाई दिएको रात गल्ती भयो सदैवको आफ्नोको बिरानो ठाने पवित्र आत्माले सदैवको आफ्नोको बिरानो ठाने पवित्र आत्माले व्यर्थसँगै फाटेको मन सिएको रात गल्ती भयो आफ्नै अस्मित साह्र उसलाई दिएको रात गल्ती भयो दुई खुट्टा दुईतिर माझी बिहा बिहिन डुङ्गा थियो दुई खुट्टा दुईतिर माझी विहीन डुङ्गा थियो पेट दिदै परीक्षा लिएको रात गल्ती भयो मन भुलाउन सरापिएको रात गल्ती भयो सत्यताको दुखामा लम्पसार थियो जीवन कहानी सत्यताको दुःखमा लम्पसार थियो जीवन कहानी आदि गफ ब... बाँकी भन्न रोएको रात गल्ती भयो मन भुलाउन सरा पिएको रात गल्ती भयो आफ्नै अस्मिता सारा उसलाई दिएको रात गल्ती भयो निकै सुन्दर रचना सरापिएका कुराहरू हुँदै थियो अनि आफूले गरेको गल्ती महसुस भएको कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि देवराजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई अगाडि जोड्न चाहन्छु विकर्षी राम चितवन हाल मरुभूमिको छातीबाट भनेर ठेगाना लेख्नु भएको छ के भयो आज सम्झना आयो अधेरी रातमा के भयो आज सम्झना आयो अँधेरी रातमा ऐठन भयो यो स्वार्थी माया बसेर मात्मा छेनीको होला मायालु सारा शीतल पारमा छेनीको होला मायालु पार शीतल पारमा जुनले पनि के सोर्यो चुम्यो लौेर पातमा के भयो आज सम्झना आयो अँ रातमा उर्लेर आयो अन्ध त्यो भैसरेर उर्लेर आयो यो अन्धो भैँसो खहरे बनेर भोक्नु पर्ने पर्यो पर्य। आँसुको धारा झरेर हातमा के भयो आज सम्झना आयो अँधेरी रातमा सजाए सार मन्दिए लाजो बनेर चमेली सजाए सारा लाज बनेर चमेली बैसेको बेला झपक्कै फूल नासु छ साथमा के भयो आज सम्झना आयो अँधेरी रातमा मोहनी रूप बनायो भाक बनेर सपेर मोहनी रूप बनायो भाक बनेर सपेर लोह लोहेर मलाई क पार्यो यस्तो लुटिएर बातमा के भयो आज सम्झना आयो अधेरी रातमा बितेछ दिन रामको आज सम्झेर कहानी बित्छ दिन रामको सम्झेर कहानी जोवानी बेचियो मन भुटे धनको खातमा के भयो आज सम्झना आयो अधेरी रातमा ऐठन भयो यो स्वार्थी माया बसेर मात्मा के भयो आज सम्झना आयो अधेरी रातमा बिखर्ची राम चितवन हाल मरुभूमिको छातीबाट तपाईँलाई पनि धेरै धेरै धन्यवाद प्रिय मित्र यो सुन्दर बसाइ तपाईँसँगै रहिराखेका छौँ एउटा सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु त्यसपछि पुनः तपाईँमा उपस्थित हुनेछु त्यो बाटो रात कुल्टे राती त्यो देस आज होस्मा पहिलोपल्ट आएको छु आज होस्मा पहिलोपल्ट आएको छु केही लुकेका कुराती थाहा पाएको छु मनभित्र पनि तिमी बाहिर पनि तिमी मनभित्र पनि तिमी बाहिर पनि तिमी यसरी नै हैरान बनाएको बनाएकोले अघाएको छु केही लुकेको कुरा थाहा पाएको छु उसलाई पनि भनिदिनु औकातमा रहनु उसलाई पनि भनिदिनु औकातमा रहनु मैले विधान विरुद्ध आवाज उठाएको छु आज होसमा पल्ट आएको छु मैले समयसँगै मान्छे पढेर हिँडिरहँदा मैले समयसँगै मान्छे पढेर हिँडिरहँदा चोटहरूलाई पनि साथी जै बनाएको छु केही लुकेको कुरा ती थाहा पाएको छु यी आँखाहरू तिमीले कहिल्यै पढ्न सकेनौ यी आँखाहरू तिमीले कहिल्यै पढ्न सकेनौ नभन्नाले भन्न सके तिमीलाई मन पराएको छु आज होसमा पहिलोपल्ट आएको छु आवर्ष नभएका छन् केही तुच्छ रहरहरू आवर्ष नभएका छन् केही तुच्छ रहरहरू जसलाई प्राप्त गर्न जिन्दगी गुमाएको छु आज होस् म पहिलोपल्ट आएको छु केही लुकेका कुरा ती थाह पाएको छु केही लुकेको कुरा ती थाह पाएको छु रामचरण श्रेष्ठ चिसा पानी छ रामेछा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रामचरण श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र अब भने हामी कार्यक्रम मेरो रचनाको निकै अन्त अन्ततिर आइसकेका छौँ यो बसाइँबाट अब भने उठ्नुपर्छ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै राख्नुपर्ने समय आइसकेको को छ र अन्तमा रहेर म सम्झन चाहन्छु भक्तिपुर सात सरलाई मित्र मोहन बियानी अनि त्यसै गरी रामे छा छ चिसापानीका मित्र राम श्रेष्ठ शरण श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो तिनजेल सुनेर साथ दिनुभयो तपाई सबै सबैलाई धन्यवाद दिन चाहन्छु अनि त्यसै दर्पण पारी रहेर मेरो यो आवाजलाई तपाईँको रेडियो रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र रिजन कृषिप्रति पनि आभारी रहेँ र तपाईँलाई अन्तमा फेरि पनि निम्तो दिन चाहन्छु रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगर्सको प्रहानगढमा विविध सास् आ... साहित्यिक गोष्ठी हुँदैछ यही एक्काइस गते तपाईँ पनि आउनुहोला भन्दै यी तिनझेल सुनेर साथ दिनुभयो पुनः तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि ओझेल पढ्न चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार भरी ओ सीखना अजय धुनि चारे तिरा कोषी बनायो जुनु दौड़े रात भरी सिखनायो सीखना अजय ि तिरा कोषी बनायो वैगुनी सारे रुआ I'm not a day.